नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको युवसायमा कार्यक्रम अर्पण समर्पणको युवसाई लिएर हामी उपस्थित भइसकेका छौं प्राविधिक कृषिबाट पनि मलाई साथ मिलिरहेको छ विष्णु र मसु तपाईँको लोकसंगीतको सहयात्री दिवस मगर ै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय मेगा हजको ध्वनि तरङ्गसँग इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचार पछि करिब करिब तिन बजेसम्म उपस्थित हुन्छौँ हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ भने आजको कार्यक्रमको बसाइमा भने पुराना नेपाली फिल्मका आधुनिक पुराना नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेको छु र तपाईँको सम्झना सन्देशहरू पनि लिनेछौँ कार्यक्रममा सम्झना सन्देश राख्नको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सफायता जनाउन सक्नुहुनेछ कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार हजुर अनि कि नै हाम्रो भएको छ कार्यक्रम हुनु सकिनेलाई कति हुँदैछ सनक जी हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ सम्झना सन्देश अगाडि बढाउन चाहनुहुन्छ अनि दादालाई अनि मेरो घर कुरा अनि फुलमा तामाङ अनि सुगलाम तामाङ बिरबा तामाङ अनि भान्जाहरू छ हजुर प्रजल प्रवीण अनि मलाई सरा भन्छ हुन्छ <म Side> <sposób> सनक जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलामा पनि यस्तै गरी रमाइलो कुराकानी गर्न भयो अहिले भने नमस्कारे नमस्कार यति बेला कुराकोबाट सनक तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश अगाडि बढाएर गइसक्नु भएको छ हामीलाई पनि निकै माया गरिराख्नुहुन्छ सम्झिराख्नुहुन्छ फेरि पनि कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ अलिकति गाह्रो तो रविना, रविना जी के रविनाउ सबै ठिक छ दिनहरू पनि भएको छैन कार्यक्रम सकिने लगाती हुनेछ हस् त्यति बेलै हुन्छ हुन्छ रविनाजी कार्यक्रममा सहभागी हुनुहुन्छ सम्झना सन्देश राख्न चाहनुहुन्छ हस् हजुर भाइ अनि धेरै वर्ष फोन लाग्यो साढे त बिस मिनट होला अनि अर्पण हो आर्ज्य अनि त्यसपछि मेरो साथीहरू भन्नुपर्दा सन्जु सागर सरल सबिना बिना नबिना अनि प्रतिमा सरिनाकोपिला त्यसपछि सबिता <laughs> <laughs> को के भन्छ अर्को बिर्सेकी हो अनि मुना त्यसपछि विज्ञान श्रेष्ठलाई अनि रमेश भाइ अनि पूर्णालाई अनि सबितालाई मुनालाई सबैजनालाई कस्तोमै बिर्सेको छैन भन्न चाहन्छु अनि सबै सबैजनालाई मेरो अङ्कल आन्टीहरू सबैजनालाई भन्दै यति भन्दै जान्छ नमस्कार यति बेला तनौबाट्य रविना आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश राखेर रविदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउनु मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ चा। शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी ती तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ फेरि भोलि टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट जी ति छु हाम्रो भएको छैन सकिने लगतै हुनेछ हुन्छ हामी एकछिन पछाडि एउटा प्रम नेपाली फिल्मको गीत बजाउँछौँ त्यसमार्फत तपाईँ आफ्नो आफन्त जन घरलाई को कसलाई सम्झाउन चाहनुहुन्छ अनि बिरबहादुर दादा अनि मेरो साथी सनक लामा अनि अशोक ब्रजल कुमार सम्झना दिदी अनि शान्ति लामा अनि मिनखुबु लागि अनि सुजन लामा अनि सुक्लाल भन्ने चिन्ना चिनी सम्पूर्ण दादा हुन्छ सुक्ला खुसी लाग्यो अनि नमस्कार नमस्कार दादा यति बेला कोरागबाट शुक्ला लामा आउनु आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश अगाडि बढाएर गइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ मारि गइराख्नुहुन्छ अब पनि कार्यक्रममा एउटा मिठो नेपाली फिल्मको गीत सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ <MUSIC> छुट्टै हे दुनियाँको डर छैन मलाई हे फाइ लान्छु तिमीलाई अब देवोली बनाउन छुट्टै अब देउली बानौला छुट्टै न दे माया मुटुमा मायाको मिठा छुट्टै माया बचो मुटुमा मायाको मिठा छुट्टै हे दुनियाँको डर छैन मलाई हे भागै तिमीलाई तो अब रेडियो अर्पण एक सय चार थुपलो पाँच मेगा हाल यो छोटो व्यवसायको विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ सा। सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मिगससँग इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकैको नाममा रहेर पनि सुनिराख्नुभएको छ कार्यक्रम अर्पण समर्पको समर्पणको आजको व्यवसायमा भने पुराना नेपाली फिल्मका साङ्गीतिक आवाजलाई हामीले कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा पुराना नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ र तपाईँकै सम्झना सन्देशहरू पनि लिइराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर के भन्नुभयो अविनाश जी कार्यक्रम में सहभागी हो समझना सन्देश अनि मेरो घरको रको लागि अनि मेरो साथीहरू तिम्रो दोर्जे तामाङ आकाश तामाङ अनि आशोक तामाङ अनि मेरो मणिष्ट हुनुहुन्थ्यो प्रमोद अङ्कललाई अनि मेरो नारायण सुष्ण अङ्कल अनि मेरो शिवलाई अनि दिदी भयो दिदीलाई अनि यति बेला खो साथ गोठेरीबाट अविनाश लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सन्दर्कमा हेलो हजुर नमस्कारको बोल्दै हुनुहुन्छ पदमपुरबाट अन्जनाजी के छ तपाईँको नयाँ नौलो खबर तपाईँको नयाँ नौलो खबर के छ भनेको अनि के कसरी बिताइरहनु भएको छ अनि के कसरी बिताइरहनु भएको छ नि दिनहरू चाहिँ के कसरी बिताइरहनु भएको छ नि भनेको मैले हुन्छ अन्जनाजी कार्यक्रममा आउनुभएको छ क कसलाई सम्झना सन्देशहरू राख्न चाहनुहुन्छ फर्स हजुरको लागि अनि फोना दादाको लागि अनि धरी हुने मेरो साथीहरू सितालाई फुलमायालाई अनि बिपनालाई र मेरो दाई भोज्यू भाइबुहारी सम्पूर्ण मम्मी बुवालाई अनि परङमा हुने दाहरू भाइहरू साथीहरू सम्पूर्णलाई अनि पकङपुरमा रहने बिनास बाबाको लागि यति बेला फदमपुरबाट अन्जना आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो तनाउतिरको के खबर? कस्तो छै भन्नु पऱ्यो है अनि खास खानु भएको छ कि भएको छैन हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगातै हुनेछ सबिनाजी ए फाफा हुने भयो हजुर अनि हुन्छ आज कार्यक्रममा आउनु भएको छ फर्स्ट अफ अल हजुरलाई दिदीलाई अनि साथीहरू भन्दा रविना नवीना बिना सञ्जय सर विज्ञान प्रतिमा सलिना रिना मुना बिमिका सबिताको लागि अनि मलाई सबिना नजुर सम्पूर्णलाई हुन्छ सबिनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला तन वाक्य सबिना आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ कहाँबाट हुनुहुन्छ अनि अनि ठीक के नि अ हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ हजुरको लागि <laughs> अनि के अरे त्यो फुनफान दादाको लागि अनि मेरो मम्मी अनि मेरो बहिनी दुईटा हुनुहुन्छ अन्जु तिर्चना अनि यहाँ भाउजू अनि क्याकी अनि भाइ अनि मेरो जो जो उसले मलाई चाहिँ तारा भनेर चिन्छ उस उसकै लागि अनि रेडी अर्को सुन्ने नसुन्नेहरूको सबैकै लागि हुन्छ ताराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आकामी श्रृङ्खलाहरूमा पनि उपस्थित जनाउँदै गर्नु होला माया नमार्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला जगेराबाट तारा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार नमस्कार मेकनाजी के छ तपाईँको नयाँ नहुनु खबर ठिक छु पानी परेको छ अनि के कसर बिताइरहनु भएको छ आजको दिन चाहिँ अब यस्तो त हो नि अब रेडियोहरू पनि सुनेर बसिरहेको छु कार्यक्रमहरू अनि टिभी चाहिँ हेर्नु भएको छैन आज टिभी लाग्यो नि त अब पाँच बजी आउँछ होला अनि खाजा खानु खाएन खाजा भएको छैन अब कहीँ जाने पा पानी परेर हजुर अब एकछिन हुन्छ होला होइन खै हेरौँ अब सँगै बसेर खाने हो अब हुन्छ हुन्छ मेघनाथजी कार्यक्रममा आउनुभयो खुसी लागेको छ कै कसलाई सम्झना सन्देश हजुरलाई धन्यवाद अर्पुण परिवारलाई हजुर मेरो घर परिवार मेरो छात्र भाइहरू मेरो खानु पनि भनेर तिनी नतिनीको लागि हुन्छ मेघनाथजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टी हिँड्छौँ नमस्कार नमस्कार यति बेला रनपाट्य मेकनाथ न्यौपानी आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखिर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ निकै नै माया गरिराख्नुहुन्छ आज भने कार्यक्रम विधा माग्ने बेला भइसकेको छ यति जेलसम्म रेडियो एक सय चार थुप्रो पाँच मेगा गरेर विश्वको जुनसुकैको नाममा पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकमाङ्तीय रविना कुराकबाट शुक्ला लामा कुराक सातबाट अविनाश लामा पदमपुरबाट अञ्चना तनहुबाट सबिना जगेराबाट तारा र अन्तिममा फोन गर्ने साथी रनपाबाट मिकनाथ न्यौपानेले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई दे पनि धेरै धेरै धन्यवाद दिनसम्म मेरो आवाजलाई रेडियो सेट श्रोता मास्क साथ दिने प्राविधिक मित्र विष्णुलाई विशेष आभारी भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री मधिवास मगर पनि कार्यक्रममा एउटा मिठो नेपाली फिल्मको गीतलाई छोड्दै आजको कार्यक्रमबाट पिदा हुन्छु नमस्कार छैन समझी रख तुम्हें मन भित्र मेरा तस्वीर सजय रख तुम्हें कर भे जिंदगी माँ समझी रखे तिमी